आठौँ अध्याय राजकीय जिम्मेवारी पहिलो जननिर्वाचित कम्युनिस्ट सरकार दुई हजार अडचालिस सालको निर्वाचनमा प्रष्ट बहुमत ल्याएको नेपाली काङ्ग्रेसले आफ्नो पार्टीभित्रको आन्तरिक कलहले पाँच वर्षसम्म सरकार चलाउन सकेन काङ्ग्रेस चौहत्तर र छत्तिसै गरी दुई खेमामा बाँडियो सरकारको आर्थिक वर्ष दुई हजार एकाउन्न वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा प्रस्तुत भई मतदान हुँदा काङ्ग्रेसका छत्तिसजना सांसदले साथ दिएनन् र गिरिजाप्रसाद कोरेलाको सरकारले बहुमत पाउन सकेन फलस्वरूप सरकारको नीति तथा कार्यक्रम विफल भयो काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई जस्ता वरिष्ठ नेतादेखि मन्त्रीहरूसँग समेत सल्लाहसम्म नगरी गिरिजाप्रसाद कोरेला राजदरबार गएर प्रतिनिधि सभा विघटन गराए उनका कारण जनआन्दोलनपछि निर्वाचित पहिलो संसदले आफ्नो पाँच वर्ष कार्यकाल पूरा गर्न पाएन र साढे तीन वर्षमै विघटन भयो त्यसैताका बेलायतमा कन्जर्भेटिभ पार्टीको सरकार थियो जुन मेजर प्रधानमन्त्री थिए उनको आफ्ना पार्टीका सांसदसँग राम्रो सम्बन्ध थिएन केही कन्जर्भेटिभ सांसदहरू उनलाई प्रधानमन्त्रीबाट हटाउन चाहन्थे समस्या भइरहेको थियो अन्तत उनले कन्जर्भेटिभ पार्टीको सदस्य संसदीय दलको नेताबाट राजीनामा गरे संसदीय दलमा चुनाव हुने भयो उनले फेरि उम्मेदवारी दिए र विजयी भए यसबाट उनको सरकार टेक्यो तर नेपालमा यस्तै परिस्थितिमा गिरिजाप्रसाद कोरेलाले संसद नै विघटन गराए मैले त्यसबेला भनेको थिएँ संसदबाट निर्वाचित दुवै प्रधानमन्त्रीले एकैजसो समस्याका दुई भिन्न समाधान खोजे एउटाले संसदलाई बलियो बनाउने गरी अर्कोले संसदीय व्यवस्थालाई नै कमजोर पार्ने गरी दुई हजार छयालिस सालको आन्दोलनपछिको पहिलो संसद आफ्नो आयु पूरा गर्न नपाउँदै विघटन भयो अब यो रोग सम्म रहने भयो दुई हजार एकाउन्न कार्तिक उन्तिस भएको मध्यावधि निर्वाचनमा हाम्रो पार्टी नेकपा एमाले 88 सिट प्राप्त गरी संसदमा सबैभन्दा ठूलो पार्टी बन्यो नेपाली काङ्ग्रेसले त्रियासी सिट राप्रपाले बिस सिट नेपाल सद्भावना पार्टीले तीन सिट र निम्मकिपाले चार सिट ल्यायो भने सातजना स्वतन्त्र उम्मेद्वार विजयी भए संविधानको व्यवस्था अनुरूप सरकार गठन गर्नका लागि दलले स्पष्ट बहुमत प्राप्त गर्नुपर्छ त्यसो हुन नसके दुई वा दुईभन्दा बढी दलहरूको समर्थनबाट प्रतिनिधिसभाको बहुमतको विश्वास प्राप्त गर्ने प्रतिनिधिसभाको सदस्य प्रधानमन्त्री पदमा नियुक्त हुने नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिसको धारा बयालिस दुईमा व्यवस्था छ साथै संविधानको दफा बयालिस दुई बमोजिम कुनै एउटा दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेमा वा दुई वा दुई दुईभन्दा बढी दल मिली बहुमत कायम गर्न नसकेको अवस्थामा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलले सरकार गठन गर्ने व्यवस्था छ यसअनुसार एमालेको सरकार बन्ने सम्भावना देखियो तर यसबीचमा एमाले सरकार बनाउन नदिने प्रयत्न हुन थाले निर्वाचनमा नराम्रोसँग पराजय भएपछि काङ्ग्रेसको संसदीय दलको नेताबाट गिरिजाप्रसाद कोरेडाले राजीनामा दिए र शेरबहादुर देववा संसदीय दलका नेता भए शेरबहादुरले राप्रपा लगायत अरू पार्टीहरूसँग मिलेर सरकार बनाउन भरमकदुर प्रयास गरे भर्खरे सत्तारूढ़ काङ्ग्रेसको विपक्षमा चुनावमा लडेको राप्रप्पा र अरू पार्टीहरूलाई काङ्ग्रेससँग मिलेर सरकारमा जान गाह्रो पर्यो त्यसमा पनि राप्रपा त दुई सालपछि भर्खरै खोलेको पार्टी भएकाले जनतामा आधारित राजनीति सुरु गर्न थालेको अवस्थामा काङ्ग्रेससँग मिलेर सरकारमा जाने मनस्थितिमा आएन ख्यारे शेरबहादुरले जति प्रयास गर्दा पनि राप्रपालाई मिलाउन सकेनन् एमालेको विपक्षमा काङ्ग्रेसको नेतृत्वमा मिलिजुली सरकार बनाउने प्रयास विफल भएपछि एमालेको सरकार बन्ने अवस्था भयो कसैको निगाह वा कृपाबाट नभई संवैधानिक व्यवस्था अनुरूप एमालेको सरकार बन्ने भयो हाम्रो पार्टीको स्थायी कमिटिको बैठक बस्यो त्यस बैठकमा महासचिव माधव कुमार नेपालले एमालेको सरकार बन्ने सम्भावना बढ्दै गएको बताउँदै प्रधानमन्त्रीमा पार्टी अध्यक्ष मनमोहन अधिकारीले सबैले स्वीकार गर्ने कुरा राख्नुभयो अध्यक्ष को प्रधानमंत्री में बनने पेलो निर्वाचित सरकार के प्रभावकारी बना प्रधानमंत्री सघाऊ महासचिव माधव कुआर ने उप प्रधानमंत्री भर जानु भस्तावदेव गौतम ने राख्भ स्थायी कमिटीवार सरकार में केपी ओली रीपी मैनाली को नाम प्रस्तावित भैबिनेट मंत्री केन्द्रिय कमिटी रिंपर्च भा महासचिव रामदेव ने राख्भ मा महासचिवले मलाई सम्बोधन गर्दै भरतमोहनजी यसपालि तपाईँ सरकारमा नजानुस् सङ्गठनको काम गर्नुहोस् भन्नुभयो मैले हुन्छ म सङ्गठनमै काम गर्छु भने राधाकृष्ण मैनालीले बैठकमै आफ्नो असन्तुष्टि पोख्नु भयो यसरी कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित सरकार बन्ने तर त्यसमा म समावेश नहुने कुरा एक प्रकारले टुङ्गो लाग्यो घरमा आएर दाजु मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बन्ने खुसीको कुरा सवितालाई सुनाए यो सबै कम्युनिस्टहरूले गर्व गर्ने कुरा हो त्यसमा पनि मनमोहन दाजु नेपालको प्रधानमन्त्री हुने भएको हामी परिवारका सदस्य खुशी रहने कुरै भएन सविता पनि खुशी भएन् मलाई महासचिवले यो सरकारमा समावेश नभई संगठनकै का काम गर्न भनेको कुरा पनि उनलाई सुनाए दुई हजार एकाउन्न गति वर्षको केन्द्रीय कमिटिको सत्रौँ बैठकले मन्त्रीमण्डलमा समावेश हुनेहरूको नामावली तयार पार्न वामदेव गौतमको संयोजकोत्तममा सात सदस्यीय टोली बनाए त्यसमा महासचिव माधव नेपालका साथै ईश्वर पोखरेल प्रेमसिंह दामी केशव बुडाल विष्णु पौडेल र गुरू बराल हुनुहुन्थ्यो यो टोलीले सरकारमा जाने मन्त्रीहरूको नाम तयार पारेको थियो एक दिन दिल्ली राजखनाल पछि उहाँ राष्ट्रिय योजना आयोगको सदस्य र एमालेको सांसद हुनुभयो उहाँको घरमै बिहानको खानाखाने गरी स्थायी कमिटीको बैठक राखिएको थियो त्यो बैठक निर्धारित समयभन्दा ढिलो सुरु भयो महासचिव कम्प्रेटको भारतीय राजदूतसँग जरुरी बैठक भएकाले त्यसो भएको थियो बैठक सुरु भएपछि वामदेवले टोलीद्वारा तयार पारिएको मन्त्रीमण्डलको प्रस्तावनामावली सुनाउन थाल्नु मंत्रिमंडल में सवेश हुए में एक प्रकार के ढुक्कई थी वामदेवी मंत्रिमंडल को प्रस्तावित नावली भन्द जानु भाई प्रधानमंत्री मनमोहन अधिकारी राजदरबार उप प्रधमंत्री माधव वेपाल रक्षा और परराष्ट्र मंत्री, मंत्री, पर मंत्री केपी शर्मा ओली गृहर श्रम सीपी मैनाली आवास तथा भौतिक योजना रपूर्ति भरतमोहन अधिकारी अर्थ अर्थमंत्री में मेरा नाम सुंदा मक्क पड़े खुशी लगे इसका मसरी मंत्री में पड़े भिज्ञा और कौतूहलता बढ़ो वामदेवली मन्त्रीहरूको नाम क्रमशः सुनाउँदै जानुभयो राधाकृष्ण मैलाली भूमि सुधार तथा स्थानीय विकास राज्य मन्त्रीमा मोदनाथ प्रसृत शिक्षा संस्कृति तथा समाज कल्याण प्रदीप निपाल सूचना तथा संचार, अशोक राई निर्माण तथा यातायात पद्मरत्न तुलाधर स्वास्थ्य सलममिया अनुसारी वन तथा भू संरक्षण सुभाषचन्द्र निम्बाङ कानुन न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन हरिप्रसाद पाण्डे उद्योग तथा जलस्रोत भीमबहादुर रावल वाणिज्य पर्यटन तथा नागरिक उड्डयन टीम ने तैयार पारे वामदेव गौतम ने स्थायी समिति में पेश कर मंत्रिमंडल को प्रस्तावित नावली रंत्रालय बाड़फफाड़ में केन्द्र कमिटी को बैठक हेरफेर कर बैठक के सुदूरपश्चिमांचल को प्रतिनिधित्व करनेगरी प्रेम सिंह धामी राज्य मंत्री में थप्य भदीप नेपाल मोदनाथ प्रसृतर पद्मरत्न तुलादर पूर्ण बनाई आठ कैबिनेट मंत्री र रा सात राज्य मंत्रीगरी पन्द्रह सदस्य मंत्रिमंडल को टुंगो लगाओ मेरे नाम कसरी मंत्रिमंडल में सवेश भैस भौतूहलता ने मैं धे पचीसम छोड़े थे धेरै दिनपछि केशव बडालले त्यो कौतूहलता र जिज्ञासा मेटाइदिनु भयो टोलीको बैठक हुँदा धेरै सदस्यहरूले अर्थमन्त्री भरत मोहन नै हुनुपर्छ भनेर जोड गर्नुभएको रहेछ ईश्वर पोखरेल मुकुन्द न्यौपाने र केशव बडालले त जतिवटा मन्त्रालय छन् त्यति नै मन्त्री बनाऊ अमृत बोहरा लगायत केही कमरेडहरूलाई मन्त्रीमण्डलमा समावेश गरौं भन्ने प्रस्ताव समेत राख्नु भएको रहेछ मन्त्रीमण्डलका विषयमा केन्द्रीय कमिटिको बैठकमा छलफल हुँदा केही सदस्यले सामान्य कुरा उठाउनु झलनाथ खनालले मन्त्री परिषदमा किन परिन भनेर प्रश्न उठाउनु हिरण्यलाल श्रेष्ठले दाजु प्रधानमन्त्री भए अर्थमन्त्री एउटै परिवारबाट दुईजना किन भन्ने कुरा उठाउनु भयो केही कुरा उठे पनि केन्द्रीय कमिटीले सामान्यत एक रायबाट दुई हजार एकाउन्न मङ्सिर तेह्र गति मन्त्रीमण्डलको प्रस्तावित नामावली पारित गरेको थियो <laughs> <laughs> <laughs> <laughs> दुई हजार एकाउन्न मङ्सिर चौध गति मनमोहन अधिकारी प्रधानमन्त्री नियुक्त हुनुभयो प्रधानमन्त्रीको सिफारिसमा बनेको मन्त्रीमण्डलमा हामी मन्त्री बनेको कुरा रेडियो नेपालबाट प्रसारण भयो शपथ ग्रहणका लागि दरबारमा बोलाइयो माइलपोष सुरुवाल खैरोकोट र कालो टोपी लगाई एघार बजीसम्म पार्टी कार्यालयमा उपस्थित हुन बागबजारस्थित पार्टी कार्यालयबाट फोन आयो निर्धारित समयमै बागबजारमा रहेको पार्टी कार्यालयमा पुग्दा दरबारमा शपथ लिन जानका लागि एउटा मिनी बसको व्यवस्था गरिएको रहेछ मन्त्रीमण्डलमा नियुक्त भएका हामी सबै त्यसमा चढ्यौँ र मिनी राजदरबारको ढोकातर्फ सोझियो त्यसअघिमा कहिले दरबार गएको थिएन बसले हामीलाई भित्रीसम्म पुर्यायो त्यहाँ पुग्दा आवश्यकताभन्दा बढी सतर्क हुनुपर्ने रहेछ लुगा जुत्ता मिल्यो कि मिलेन भनेर एकछिन त अलमल नै भयो तर लामो सङ्घर्ष गरेर आएको व्यक्तिमा आत्मविश्वास हुँदो रहेछ त्यही आत्मविश्वासले मलाई गम्भीरताका साथ दरबारको श्रेणी चढाइरहेको थियो हामी एउटा ठुलो हलमा पुग्यौँ जहाँ तत्कालीन राजा वीरेन्द्र र युवराज दिपेन्द्र प्रधानमन्त्री लगायत राज स्थायी समितिका सभापति प्रधान न्यायाधीश प्रधान सेनापति आदि हुनुहुन्थ्यो हामी सबैले शिष्टाचारपूर्वक सामान्य न्युरेर राजालाई नमस्कार गर्यौँ प्रत्युत्तरमा राजा वीरेन्द्र टाउको हल्लाएर मुसुक्का हाँसे हामी मन्त्रीहरू लाइनमा लहरे उभियौं राजाको उपस्थितिमा प्रधानमन्त्रीले हामी सबै मन्त्रीहरूलाई एकैसाथ शपथ गराउनुभयो मन्त्रीहरू राजपरिषदको पदेन सदस्य हुने भएकाले राजपरिषद स्थायी समितिका सभापतिले राजपरिषद सदस्यको शपथ ग्रहण गराए हामीले त्यहाँ उपस्थित उच्च पदस्थ महानुभावहरूसँग परिचय गराइयो राज्यमन्त्री र सहायक मन्त्रीको शपथ प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा गराउने चलन थियो सोहीअनुरूप प्रधानमन्त्री मनमोहन अधिकारीले राज्यमन्त्रीहरूलाई आफ्नो कार्यकक्षमा शपथ ग्रहण गराउनुभयो राजदरबारमा मन्त्री पदको शपथ लिएर हामी निस्कियौ सिडीबाट तल ओर्लदा गेटमै मन्त्रीहरूको मर्यादाक्रमअनुसार सरकारी गाडीहरू राखिएको रहेछ अर्थसचिव रामविनोद भट्टराईले नमस्कार गरेर मेरो स्वागत गरी कारमा बस्न ढोका खोले गार्डका रूपमा आएका सेनाका सुबेदारले फुर्तिसाथ सलाम गरे गाडीको अगाडि रहेको झण्डा फरफराउँदै हामी बागदरबारस्थित अर्थ मन्त्रालय पुग्यौँ त्यहाँ अर्थ मन्त्रालयका उच्च पदाधिकारीदेखि सामान्य कर्मचारीहरूसम्म नयाँ अर्थमन्त्रीको स्वागत गर्न बसेका रहेछन् एउटा औपचारिक कार्यक्रम समेत राखिएको रहेछ मन्त्रालयका तर्फबाट अर्थसचिवले स्वागत गरे नेकपा एमालेको सरकारले के चाहन्छ भन्ने कुरा मैले संक्षिप्त रूपमा राखेँ नयाँ सरकार आएका कारण कर्मचारीमा हेरफेर हुन्छ भन्ने नठान्नुहोस् निष्ठापूर्वक काम गर्ने कुनै कर्मचारी हेरफेर हुँदैन भन्दै मैले कर्मचारीहरूलाई राम्रो काम गर्न आग्रह गरेँ पद बहाली गर्दा एउटा कुनै सरकारी फाइलमा मन्त्रीले हस्ताक्षर गर्ने चलन हुँदो रहेछ मैले अर्थसचिवलाई विवाद नरहेको सामान्य फाइल ल्याउन भनेर त्यसैमा हस्ताक्षर गरेर औपचारिक रूपमा पद बहाली गरेँ त्यसपछि म मन्त्री निवास पुल्चोक गएँ मन्त्री निवासका भवनहरूमध्ये एउटा नयाँ भवन मलाई छुट्याइएको रहेछ सबिताले बाहे खगेन्द्र आचार्य बुहारी मेनका लगायतका आफन्तको सहयोगले हाम्रो डेराका समान मन्त्री निवासमा सारिसकेकी रहेछन् केही आफन्त र शुभचिन्तक समेत बदाई दिने त्यहाँ बसेका रहेछन् सबैसँग शुभकामना आदान प्रदान गरी त्यस दिन विदाबारी भयौं दुई हजार एकाउन्न साल मङ्सिर पन्ध्र गति शपथ ग्रहण र औपचारिकता पूरा गरेपछि भोलिपल्ट मङ्सिर सोह्र गतिदेखि हामीले काम सुरु गर्यौँ नेपालमा पहिलोपटक जनताको अभिमतबाट स्थापना भएको कम्युनिस्ट सरकारले काम सुरु गर्यो आधा शताब्दीभन्दा लामो राजनैतिक यात्राबाट देश विदेशमा प्रशंसा पाउनुभएका मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले सुरुदेखि नै राम्रो प्रभाव पार्न थाल्यो मनमोहन अधिकारीले आफ्नो जिम्मामा कुनै मन्त्रालय लिनुभएन तत्कालीन राष्ट्रप्रमुखसँग सरकारको सम्बन्ध सुमधुर बनाइरहन दरबार जिम्मा लिनुभयो उहाँको यो भूमिकाले पनि मन्त्रीमण्डलको छवि बढाउन निकै मद्दत गर्यो निस्वार्थ निष्कलङका व्यक्तित्व अरूले राम्रो काम गर्न प्रोत्साहित गर्ने एउटा असल अभिभावकको भूमिका प्रधानमन्त्री मनमोहन अधिकारीले खेल्नुभयो इसलिए मंत्रिमंडल प्रभावकारी रूप से चलने निके सहयोग पुर्यायो। मनमोहन अधिकारी राजा रीस संसद कुरा उभ्यो विभिन्न ठाव आमसभा मेंी जनता का बीच में उभर सरकार को प्रतिष्ठा बढ़ाने काम कर प्रधानमंत्री मनमोहन अधिकारी री मधव कुमार नेपाल को भारत भ्रमण का बेला इतिहास के समझने महत्वपूर्ण काम प्रधानमन्त्री मनमोहन अधिकारीले भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावलाई सन् उन्नाइस सय पचासको नेपाल र भारतबीच सम्पन्न नेपाल भारत मैत्री तथा शान्ति सन्धि समसामिक नभएको त्यसका कतिपय प्रावधान नेपालको हित विपरीत भएको र नेपाल भारतबीच सुमधुर सम्बन्ध बनाउन जहिले पनि बाधकको रूपमा रहेको हुँदा यसलाई पुनरावलोकन गरी समय सापेक्ष सुधार गर्नुपर्ने प्रस्ताव राख्नु भएको थियो भारतले जहिले पनि यसलाई पवित्र सन्धि भनी प्रशंसा गरिरहेको थियो विगत पचास वर्षको इतिहासमा नेपालले ने भारत समक्ष यति प्रष्ट रूपमा सन् उन्नाइस पचास को पचासको सन्धि पुनरावलोकन गर्ने प्रस्ताव राखेको यो पहिलो घटना थियो यसअघि नेपालका राजनेताहरू यस विषयमा औपचारिक रूपमा उच्चारण गर्ने आँटसम्म गर्न सक्दैनथे अर्थमन्त्रीको रूपमा म बङ्गलादेश गएका गए बेला त्यहाँका मानिसहरूले नेपालमा एउटा सुपुत्र जन्मेको रहेछ जसले भारतमा गई सन् को सय पचासको सन्धि पुनरावलोकन गर्ने प्रस्ताव राख्न सक्यो भने मनमोहन अधिकारीको प्रशंसा गर्थे भारतले पनि मनमोहन अधिकारीको प्रस्तावलाई स्वीकार गरी सन्धि पुनरावलोकन गर्न सचिव स्तरमा द्विपक्षीय वार्ता अगाडि बढाउन सहमति जनाएको थियो एमालेको सरकारले भारतसँग व्यापार पारवहन विषयमा पनि स्पष्ट धारणा राखेको थियो नयाँ परिस्थितिअनुसार दुई देशको सम्बन्धलाई पुन व्यवस्थित गर्नका लागि दुई देशबीच औपचारिक सहमति भएको थियो यो कम उपलब्धि होइन तर पछिका सरकार यसलाई राम्ररी अनुगमन गर्न सकेनन् प्रधानमन्त्री मनमोहन अधिकारीले त्यहाँका विभिन्न कार्यक्रममा आफ्ना कुरा प्रष्ट इमान्दारीपूर्वक र मैत्रीपूर्ण ढङ्गले राखेको कुराले भारतीय पत्रकार बुद्धिजीवीदेखि सरकारका उच्च पदाधिकारीहरूमा समेत राम्रो प्रभाव पारेको थियो मनमोहन अधिकारीले विश्व सामाजिक शिखर सम्मेलनको अवसरमा डेनमार्क बेलायत लगायतका मुलुकहरूको भ्रमणका अवसरमा राम्रो प्रभाव पार्नुभएको थियो यो कुरा उहाँसँगै भ्रमणमा गएका पार्टी प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार स्थायी समिति सदस्य ईश्वर पोखरेलले मलाई बताउनु भएको थियो पछि म दिल्लीमा एउटा कार्यक्रममा बोल्न जाँदा त्यहाँका पत्रकार बुद्धिजीवी र सरकारका उच्च पदाधिकारीहरूले नेपालका नेताहरूमध्ये मनमोहन अधिकारीले दिल्लीमा राम्रो प्रभाव पारेको कुरा सुनाएका थिए उप प्रधानमन्त्री परराष्ट्र र रक्षा मन्त्री माधव कुमार नेपालले एमाले सरकारको छवि बढाउने निकै ठूलो काम गर्नुभएको थियो उप प्रधानमन्त्री र पार्टीको महासचिवको हैसियतले उहाँले हामी मन्त्रीहरूको अनौपचारिक बैठक बोलाउनुहुन्थ्यो ती बैठकमा सरकारले गर्नुपर्ने कामको विषयमा घनीभूत छलफल हुन्थ्यो नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारको नीति निर्माण गर्ने सवालमा उहाँले निकै महत्त्वपूर्ण भूमिका खेल्नुभयो हामीलाई निर्देशन दिनुहुन्थ्यो र राम्रो काम गर्न प्रोत्साहित गर्नुहुन्थ्यो मन्त्रीमण्डलमा उहाँ अत्यन्त क्रियाशील र सक्षम व्यक्तिका रूपमा स्थापित हुनुभएको थियो यसबाट सम्पूर्ण सरकारमा उहाँको प्रभाव थियो देशभित्र र बाहिर नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारको प्रतिष्ठा बढाउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो परराष्ट्र मन्त्रीका रूपमा उहाँले भारत युरोप र जापानको औपचारिक भ्रमण गर्नुभयो नेपाल कम्युनिस्ट पार्टी एमालेको परराष्ट्र मामलामा नयाँ सोच नयाँ छवि लिएर आएको छ भन्ने प्रभाव सबैतिर पार्न उहाँ सफल हुनुभएको थियो नौ महीने सरकार को बेला राम्री काम करने मंत्रालय मध्य गृह मंत्रालय भी थियो नौ महीने शासनकाल में कहीं गोली नई चला परेन ते समय में शांति सुरक्षा को प्रबंध राम थी चोरी डकैती जस्ता अपराधी घटना में कमी आयो एमए को सरकार को राम प्रभावलेटना धे हदसम निियंत्रित भैया थे सैनिक रहरी का जवान पीएन स्रह को स्तर खरीदार स्रह को सामंती भूव्यवस्था को उन्मूलन करी भूव्यवस्था को समुचित विकास वििकास लक्ष्य राखी केशव ब को संयोजकोत्ता में उच्चस्तरीय भूमि सुधार आयोग बने इस प्रतिवेदन पेश करो प्रतिवेदन अत्यन्त रायो इस सुझाव कार्यान्वयन सकते भे को भूमिव्यवस्था कृषि क्षेत्र और ग्रामीण जीवन को कांचोली नई फेरन्द्यो मनमोहन दाजू यति प्रभावित हो बड़ाल आयोग प्रतिवेदन भन्नथ्यो तरह हमें तो प्रतिवेदन कार्यान्वयन कर पाएनौ एमालेको 9 महिने शासनकालमा सुकुम्बासी आयोगले अन्ठाउन्न हजार सुकुम्बासीलाई जग्गा वितरण गरेको थियो सुकुम्बासीहरूलाई उत्पादनको साधनका रूपमा जग्गा उपलब्ध गराउने काम तीव्र गतिका साथ अघि बढेको देखेपछि हाम्रा विरोधीहरू आत्तिएका थिए नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्री तारानाथ राणाबाटै हाम्रो सरकार आएपछि एमालेको सरकारले सुकुम्बासीलाई वितरण गरेका सबै पूर्जा खारेज गरिनेछ भनी सार्वजनिक वक्तव्य समेत दिएका थिए त्यसबेला अरू मन्त्रालयबाट भएका राम्रा कामहरूको बारेमा ती मन्त्रालयमा काम गरेका कमरेडहरूले राम्ररी चर्चा गर्न सक्नुहुनेछ मोन्नाथ प्रसृतले शिक्षा मन्त्रालयमा गरेका कामका बारेमा पुस्तक नै लेखिसक्नु भएको छ नेकपा एमालेको सरकार नौ महिना अत्यन्तै लोकप्रिय बन्यो आज पनि मानिसहरू त्यस सरकारको प्रशंसा गर्दैछन् नौ महिने सरकारबारे पार्टीद्वारा प्रकाशित पुस्तक र दस्तावेजमा पनि थुप्रै कुरा आएका छन्